डा दीपक खडकाको लघु उपन्यास च्यात्न नसकेको चिठी सुन्दै आएका छौं एउटा प्रेम पत्रको शैलीमा लेखिएको यो लघु उपन्यासका लेखक भूमिकामा भन्नुहुन्छ प्रेम भनेको यसको सो चेतना हराएपछि मात्र प्राप्त हुने स्थिति हो अब सुनौ लघु उपन्यास च्यात्न नसकेको चिठीको दोस्रो श्रलाको वाचन अचुत घिमिरेको आवाजमा उसले भनेको चित्र सुरु सुरु बनाइदिन्थेँ ऊ हेर्दथ्यो तर मसँग अझै बोल्दैनथ्यो स्पष्टै छ उसको रिसाई अझै सिद्धिएको छैन अनि म उसको चाखी स्वरूप एउटा सानो केटाको र एउटा अलि ठुली केटीको चित्र बनाउँथेँ केटाको शिरमाथि जाति भनेर लेख्थेँ र केटीलाई देखाउँदै यो को भनेर सोध्थेँ ऊ मधुर मुस्कान चात भन्दा जाति दिदी अनि म उसको गालामा चुम्मनै चुम्मन बर्साइदिन्थेँ तर अब ऊ पुरै पराई भनेको छ एकदिन ऊ थिएन म उसको कापीमा चित्र बनाउन सुरु मात्र गर्दै थिएँ ऊ आइपुग्यो र मेरो पिठो पछाडि हेर्न थाल्यो जन्नम जन्नम भूले, अब के मिले जाए। मैं मुस्कावने प्रयास करते उस हेरे रुन चित्र बनाने शुरू करें उससे के करी चित्र बनाने लगे तो कापी फुत्त खोस उ भाग्यो ते दिन म रातभर सुनना सक म भत्कीत भर भोलिपल्ट खाना खाने बेला में सब को साम मैं सुनाए मिहे करू कु चलाए हो मेरो निर्णय सुन्दा एकछिन त सबैले घाँस हाल्न बिर्से पछि आमाले सोध्नुभयो ठिक छ कोसँग चाहिँ कुरा चलाउँछ मैले भने तपाईँहरूले रोजेर दिएको जोसँग पनि राजी छु बस घरमा रहन फेरि फर्क्यो कान्छु भाइले चाहिँ अझै मलाई ठुलो हेर्थ्यो तर लाग्थ्यो उसको हेराइमा अर्थ नै अर्थ छ सोधाइ नै सोधाइ छ आखिर म जाति दिदी दाईले एक्लै हुँदा सोध्यो कुसा बिहे भने कुरा ख्यालख्याल होइन तैँले ठन्डा दिमागले सोचेर त निर्णय दिएकी होस् भने तपाईँहरू के चाहनुहुन्छ जब मलाई बिहे गर्ने मन थिएन तपाईँहरू नगरि भएन अब मिहेन राजजी छु ती थे दाई ने भो ठीक है ते भाई तर भाई मन पर्यो त मैं पुरानी उत्तर द्वारा आए तब रोजे को जो संग राजी छु आखिर मेरे बिहे भाई जानने सुन्ने भार पश्चय नहीं संभव भर रोजने सोजने काम भ रोजेक नहीं भो एडंबना सेवाएकीन स अगाईन भोजन को के प्रयोजन तर सजी आत्मसमर्पण चाहे थे निश्चय नई तेस रात कांचु भाई जो ये नजीक थी उसको टाड़ू को हदले मैं भत्कायो तर भत्काउ दिनदी शुरू हो जुन दिन मैं दाईला पैलपलट रूखो जवाब दिए थे मेरे किता को पारिवारिक स्नेह ममता और प्रेम को जग को पहुरो डुंगा तेईन लड़्यो कांचु भाई ने तो बस एट कंपन लियादि रत्के मान्छे आफ्नै मुटु र यसका वरिपरि घटित घटनाहरूबाट कति तटस्थ रहन सक्छ सन्जी मेरो निर्णय एक रातको आकस्मिक निर्णय थिएन धेरै रात धेरै निद्राविहीन रातहरूको मन्थन थियो त्यो रातभर के लाउँथेँ म आफूलाई निफन्थे म बिस्तारै मान्छेहरूप्रति उपेक्षा जाग जाग्दै थियो घृणा जाग्दै थियो तर मन्थनपछि मलाई के लाग्यो भने मेरो उपेक्षा र घृणा अरूहरूप्रति थिएन स्वयंप्रति थियो यस्तो लागेपछि म आफैप्रति द्रवित भएँ म आफैप्रतिको मायाको तिर्खाले यति खरिएँ यसको उपज मेरो निर्णय थियो मेरो मन्थन जति कष्टप्रद थियो त्योभन्दा कम कष्टप्रद थिएन मेरो निर्णय परन्तु यो निर्णयपछि मैले आफूलाई हलुका अनुभव गरेकी थिएँ यो मेरो निष्क्रियताको समाप्ति थियो वा कमसेकम त्यस्तो सोचेकी थिएँ मैले त्यसैले सायद म निष्क्रियताबाट मुक्ति चाहन्थेँ मलाई मेरो गन्तव्यको भ्यू थिएन तर मलाई त्यसको अस्तित्वमा विश्वास थियो एउटा यात्रा मलाई कुरिरहेको हुनैपर्छ यति हो म बाटो खोज्न वा रोज्न अल्मलिरहेकी थिएँ हिचकिचाइरहेकी थिएँ अन्तत मैले बाटो फेला पारेँ त्यो मेरो निर्णय थियो त्यो निर्णय मेरो हृदयको थिएन मस्तिष्कको थियो निश्चय पनि मेरो हृदय चलमलाउन खोज्थ्यो तर उसलाई मैले निर्मतापूर्वक कुल्ची दिएँ मस्तिष्कको निर्णयको कल्याणकारितामा शंका थिएन त्यसैले यो सम्भव भएको थियो आखेर मैले चाहे कि के हो मन्थनमा बारम्बार यो प्रश्न मेरो सामूभि थियो प्रश्नको उत्तर तिमी नभएको स्थानबाट म निकाल्न चाहन्थेँ त्यसैले जब जब यो प्रश्न मेरो सामूह उभिन्थ्यो म तिमीलाई बिर्सने चेष्टा गर्दथे एउटा तीक्ष् पीडादायक चेष्टा म यस पीडादायक भगीरथ चेष्टामा सफल भएँ कि भएन लेख्न चाहन्न लेख्ने साहसै छैन यतिजना निर्णय मेरो अगाडि थियो मैले चाहेको वस्तु प्रेम थियो कि त्यसलाई अझ अरू विशिष्टताहरूले समितिकरण गरेपछिको वस्तु थियो अथवा कुनै अपरिभाषित कुरा थियो कि त्यो वस्तु जेसुकै होस् मैले त्यसको खोजी निर्णय खोजी गर्ने निर्णय गरेँ मान्छे एउटा बिन्दुमा पुगेर विकल्प छान्न निर्विकल्प रूपले विवाह सुन्दो रहेछ सोचेँ एउटा एक्सपेरिमेन्ट नै छ है त्यसैले मैले एउटा अन्वेषक वैज्ञानिकको मानसिकतामा विवाहको निर्णय गरेँ तर सन्जी कुरो छिनेको भोलिपल्टदेखि नै मेरो वैज्ञानिक बिस्तारै मर्दै गयो म बिस्तारै साधकमा परिणत पाएँ मैले मेरो अपरिचित भावीपतिलाई प्रेम गर्न थालेँ यद्यपि सुरुमा उसलाई प्रेम गर्न मलाई डर लागेको थियो तर तुरुन्तै मलाई के ज्ञान भयो भने मलाई डर उसँग होइन उसको अपरिचिततासँग लागेको यो ज्ञानपछि उसँग प्रेम गर्न मलाई डर लागेन लाग्यो परिचयपछि नै प्रेम हुनुपर्छ भन्ने के छ र प्रेमपछि परिचय हुनु पनि त सम्भव छ विवाहको दिनसम्ममा त म उसलाई अग्रै माया गर्न थालिसकेकी थिएँ बस यही क्षणहरू मेरो जीवनका सबभन्दा सुखमय क्षणहरू थिए सायद मलाई मेरो अस्तित्व बोध नै हुँदैन थियो म आफूभरि मेरो पति पाउँथेँ मलाई कहिलेकाहीँ लाग्छ आफूलाई हराउनु र त्यहाँ अरूलाई पाउनु नै त होइन सुखको रहस्य संसारमा तिमीलाई एउटा कुरा भनिदिऊ बिहेको कुरो छिनेको दिनमा मैले उसलाई हेर्न पाइनँ उसलाई हेर्ने आँट ममा थिएन त्यसैले म उसलाई हेर्न उत्सुक थिएँ उसको सम्झनाले मात्र पनि म रोमाञ्चित हुन्थेँ कुरो छिन्नु अघि मलाई उसको एउटा तस्विर दिइएको थियो मैले त्यो तस्विर हेर्दै नजि राखिदिएकी थिएँ कुरो छिनेपछि जब म उसलाई प्रेम गर्न थालेँ मलाई त्यो तस्विर हेर्ने उत्सुकता जागेर आयो त्यो तस्विर हेर्न भने निकाल्न मात्र कि आँटेकी थिएँ एउटा विचित्रको विचार आयो मनमा र अडिएँ मैले सोचेँ म मेरो भावीपतिलाई विवाहको दिनमा मात्र हेर्नेछु इस विवाह के दिनसम मैं ते तस्वीर लुदापाई छुन मत को माया को उत्कर्ष मा में उस हेन चाहे क्योंकि यह मेरे जीवन को अंतिम यात्रा होने थी माप्त होना चाहन्थे विवाहको दिन क्रमशः नजिक आयो मेरो रोमाञ्च आफ्नो तीव्रतामा बोक्दै थियो विवाहको दिन बाजाको पहिलो आवाज मेरो कानमा पर्नु ठिक अगाडिको क्षण मेरो उत्सुकता र रोमाञ्च यस्तो उच्चतम शिखरमा थियो कसरी बताऊ तर बाजाको पहिलो आवाज मेरो कानमा परेपछि मैले आफूमा केही महसुस गरेँ केही मलाई प्रिय लागेन त्यसैले मैले यसलाई उपेक्षा गरिदिएँ र आफ्नो सम्पूर्ण ध्यान मैले मेरो प्रेममा केन्द्रित गरेँ मेरो पतिमा केन्द्रित गरेँ तर स्वयंभरको बेलासम्ममा मेरो सम्पूर्ण उत्सुकता सम्पूर्ण रोमाञ्च मरिसकेको थियो म शिथिल भइसकेको थिएँ यस्तो अनुभव गर्न साथ म भयले त्रस्त भए मैले मेरो उत्सुकता रोमाञ्चलाई खोजे आफूभित्र तर तिनको नामो निशान्त थिएन विचलित हुँदै मैले मेरो उत्सुकता रोमाञ्च यो यति सुखदायक थिए यसले मलाई यति प्रेममय बनाइदिएका थिए तिनलाई पुनर्जागरण गर्ने चेष्टा भयभरको शक्तिले गरे तर म सफल भइरहेको थिएन स्वयं को मला पैराने क्षणसम मैं तीन प्राप्त कर नकें मरने मौ थे मैं एटा मृत्यु में पुगे मानी जीवन खोजे जत्तीक बल्ले मेरे जीवनदायी उत्सुकता और रोम खोजे स्वयंवर को मिला उठाने क्षण एकदम मा अधीर भें मेरो हाथ लग्लग कामी रखे थी कम से कम अर को साूह मेखा चाहन थे मैं आंखा चिमेर दृढ़तापूर्वक मला उठाए तर मेरा सहयोग मेरो पाइतालादेखि कम्प चुटिरहेको थियो एक पाइला अघि बढ्न साथ म पुनः शिथिल थिएँ थी। मैले आफूलाई अत्यन्त कमजोर अनुभव गरेँ मलाई समाउने केटीहरूको घरमा मात्र म मा उभिरहन सकेकी थिएँ मलाई त्यहीँ कतै बसौँ बसौँ लाग्यो मलाई पानीको तिर्खा लागे जस्तो भयो ईश्वर यो कुन पापको सजाय हो मलाई जीवनमा पहिलोपल्ट ईश्वरको नाम लिएँ मैले मैले मनमना ईश्वरसँग प्रार्थना गरेँ हे ईश्वर मलाई एक मिनटको निम्ति शक्ति देऊ सिर्फ एक मिनटको निम्ति एउटा नास्तिकले जीवनमा पहिलोपल्ट ईश्वरसँग प्रार्थना गर्यो त्यस क्षण अघिसम्म मलाई ईश्वरको अस्तित्वमा विश्वास थिएन ईश्वरको अस्तित्वबारे चर्चा कतै चल्यो भने म डटेर त्यसको विरोध गर्थेँ म ईश्वरलाई अज्ञानी मानिसहरूको कल्पना भन्द थिएँ धर्मलाई पाखण्ड भन्दा मलाई आफ्ना तर्कहरू बलिया लाग्दथे र तिनमा म पूरापूर विश्वास र रा आस्था राख्दथेँ तर त्यो क्षण ईश्वरबाहेक मेरो केही सहारा थिएन मैं मन मनाएं ईश्वर मैं तिमें निंद्रा पाप करे घोर पप करे तर तुम्हें दयालु छो तिमी मैं क्षमा कर मेरा पपमा कर मेरा संपूर्ण पपक प्रायश्चित करू ये दयालू ईश्वर मैं शक्ति दे अप को प्राश्चित स्वरूप वठ को, को भितरी भाग में दाँत के बेस्करी टोकी दिए पीड़ा ने मरण थे तर त्यसपछि मैले आफूमा केही शक्तिको सञ्चार भएको अनुभव गरेँ मैले मनमा न ईश्वरलाई धन्यवाद दिएर सुदृढ पाइला अघि बढाएँ उसको सामु पुगेर म उभिएँ मैले के आशा गरेकी थिएँ भने त्यस अपरिचित अनुहार जसलाई मैले त्यस क्षणसम्म देख्न पाएकी थिइनँ उसलाई हेर्न मेरो पाइला उठ्दा नउठ्दै मेरा उत्सुकता रोमाञ्च फेरि जाग्नेछन् मैले उसलाई हेरेँ मैले मेरो पतिलाई हेरेँ मैले मेरो प्रेमलाई हेरेँ मेरो गन्तव्यलाई हेरेँ मेरो समाप्तिलाई हेरेँ यद्यपि मैं आशा उत्सुकता रोम मैं पा सक तर मसला हेन सकी, ना। उस सकी थी उसको मुंद्रे कपाल स्वस्थ रफा अनहार उसको गाजर लगाए जाएँ लगे आंखा ठूला कान सुरुत्त पड़े नाक र छाटी के जुगा सक थी तो अनहार आकर्षक थी रस्तुत इस मैं पहले कहीं देखे थी रो अनहारिचित जैं लगे अनायास मेरा आंखा आंसू रसाए मैं ती आंसूला बुझने चेषा करें ती आंसू प्रेम का या त्राण ती आँसु प्रेमका थिएनन् किनभने मैले त्यस्तो अनुभव गर्न सकिनँ तर ती त्राणका पनि थिएनन् ती आँसु प्रेम र त्राणका बाहिर कतैका थिए वास्तवमा म त्यो परिचित जय लाग्ने अपरिचित अनुहारप्रति द्रवित भएकी थिए स्वर सम्पन्न भयो विदाईको बेला म कान्छो भाइ र दाईसँग भेटिन चाहदिनथेँ थाहा छैन किन हो म तिनीहरू दुवैमा तिम्रो स्मृति जोडिएको पाउँछु दाई अनौठोको छ हरेक कुराको तहमा पुग्ने कोशिश गर्छौ त्यो तेई दाई थियो ते जसले मैले कसैको नाम बताएको खण्डमा मलाई अन्याय नगर्ने वचन दिएको थियो जसले मेरो विवाहको निर्णयमा ठण्डा दिमागले सोचेर त्यो निर्णय दिएकी होस् भनेर शंका व्यक्त गरेको थियो म तिम्रो सम्पूर्ण स्मृतिबाट मुक्त हुन चाहन्थे त्यसैले विदायको बेला उसँग सामना गर्न नपरोस् भनेर गरे कामना गरेकी थिए तर मलाई दुलाहको कारमा चढाउने उही थियो अन्तिम क्षणमा उसले भनेको थियो तिरो सुन्दर जीवनको लागि शुभकामना उसको आँखा रसाएका थिए र मुस्काउने चेष्टा गर्दै थियो जाबो जी उसको शब्दलाई मैले मन नपराउने प्रयास गरेँ किन ऊ ती शब्दहरूमाथि मेरो स्मृतिको गन्ध भए चाहिँ मलाई लाग्यो मैले भन्न चाहेको अर्कै कुरा थियो तर भने मेरो व्यवहारलाई क्षमा गरिदिनु होला मैले तपाईँहरू फर्केट देम, अब भविष्यतिर अगाडि छ मलाई विश्वास छ मेरो बहिनीको जीवन मेरो बहिनी जत्तिकै सुन्दर रहनेछ उसले विजयमा भनेर दुलापट्टि फर्केर मुस्काउँदै भन्यो हजुरलाई पनि नयाँ जीवनको बधाई र शुभकामना बाटोभरि मैले मेरो पतिलाई हेर्न सकिनँ यद्यपि ऊ मलाई मन परेको थियो लगरातमा जब म एक्लै सजाइएको कोठामा मेरो पतिको प्रतीक्षामा थिएँ तिमी आयो मनमा पहिलोपल्ट मलाई तिम्रो स्मृति नमिठो लाग्यो अब तिम्रो स्मृतिमा अपवित्रताको गन्ध मिसिएको जस्तो लाग्न थाल्यो मैले तिमीलाई मनबाट हटाएर डोकातर्फ ध्यान लगाएँ बाहिर बसेको पच्चाप सुनियो सम्भवत मेरो पतिको थियो पच्चाप क्रमशः बढ्दै गयो मैले फेरि पुरानै उत्सुकता रोमाञ्च अनुभव गरेँ किन हो मैले फेरि स्वयंवार सम्झेँ हसा मलाई के लाग्यो भने उसको प्रत्येक पच्चाप सँगसँग मेरो उत्सुकता रोमाञ्च बढ्दै जानेछ र उसको प्रथम स्पर्श अघि नै म पहिले झै शिथिल हुनेछु मलाई बचावको लागि के सोच्यो भने म उसलाई बिस्तारै बिस्तारै होइन बरू एकदम अचानक अनुभव गर्नेछु त्यसरी मैले ध्यान पतचापहरूबाट हटाएर आफ्ना औँलाहरूमा लगाएँ मेरो दृष्टि मेरो बुढी औँलाको धेरै पहिले हराइसकेको खतमा पर्यो म जसँग भएँ अकस्मात मलाई तिम्रो चिउँडोको खत सम्झना भएर आयो म आश्चर्यचकित भएँ मलाई किन अकस्मात तिम्रो चिउँडोको खत सम्झना भएर आयो त्यस बेला म तिमीलाई दिनमा कैयौँचोटि सम्झन्थेँ तर मेरो सम्झनामा तिम्रो चुँडोको खत थिएन थाहा छैन मैले कसरी त्यसलाई बिर्सन बोलेछु सम्भव छ मैले तिम्रा अरू विशेषताहरूलाई पनि बिर्सेको हुँ र मेरो मनमा तिम्रो जुन चित्र छ त्यसलाई तिम्रो हुबहु भनी ठालेको हु तर मलाई सबभन्दा आश्चर्य केमा भयो भने यस क्षण अकस्मात तिम्रो चिणोको खत किन सम्झेँ मैले भनिसकेँ म तिम्रो सम्पूर्ण स्मृतिबाट मुक्ति चाहन्थेँ त्यसैले मेरो बुढीऔलाको खतबाट आरम्भ भएको तिम्रो प्रसंगलाई बिर्सन मैले आँखा चिम्ले तैपनि तिम्रो स्मृति छ्यासमिस छ्यासमिस भइरहेको जस्तो लाग्यो त्यसैले मैले कानमा गुजुजुज आवाज हुने गरी जोडले आँखा चिम्ने तत्काल मेरो पतिको उपस्थितिको आवास पारेर म जसँग तर्सेँ तर सबभन्दा बढी म त्यसबेला तर्सेँ जुन बेला मैले उसलाई राम्ररी हेर्न भ्याएँ सन्जी उसको चिउडोमा पनि खत थियो आश्चर्य और उत्तेजना संबंधित विद्युत का झटका अनुभव करें मैं सहसा मैला ज्ञान भार क्यों स्वयंवर में मेरे पतिला पैलपलट देखा कि उसको अनुहार में मैं को आभास पाक थी के कुरा साँचो हो भने मैले तिम्रो चिउँडोको खतलाई बिर्सिसकेकी थिएँ तर अहिले मलाई लागिरहेछ मेरो चेतन मनले मात्र त्यसलाई बिर्स्यो र अवचेतनमा त्यो जस्ताको तस्तै थियो र स्वयंवरमा जब मैले मेरो पतिलाई पहिलो पटक देखे यद्यपि मेरो आँखाले उसको चिउँडोको खतलाई देखेनन् मेरो ध्यान त्यसमा गएन परन्तु मेरो अवचेतनले त्यसलाई देखिसकेको थियो त्यसैले त्यसले मेरो पतिको अनुहारमा तिमीलाई पायो त्यसैले त्यो अनुहार मलाई परिचित झैन लागेको थियो आकर्षक लागेको थियो र त्यसलाई मैले मन पराएकी थिए हे कि मैले मेरो पतिलाई मन पराउनको निम्ति पनि तिम्रो स्मृतिको आश्रय नलिए भएन कि मेरो निम्ति तिमीबाट मुक्ति सम्भव नै छैन उस्सा मेरो विस्वार्क नेत्रलाई देखेर होला मेरो पतिले मलाई मेरो नामले बोलायो म आफूलाई आफूमा ओर्लिए पसिनाले म छाप्छाप्ती भएकी रहेछु के भयो तिमीलाई हजुर मेरो पतिसँग म पहिलोपल्ट बोल्दै थिएँ मैले सहज हुने प्रयास गर्दै भने केही होइन त्यसपछि मैले मुस्काउने असफल प्रयास गरे उसले मेरो कुरापत्त्यायो र मसँग सानो दुरीमा बस्यो उसको यो केटाकाटोली के पत्यारसँग मलाई रिस उठ्यो मलाई उसको पत्यारसँग रिस उठ्यो वा उसको सान्निध्यसँग यो अपष्ट छ तर मलाई रिस उठेको थियो वा कम्तीमा मैले अनुभव गरेको भाव त्यसको निकट थियो त्यसपछि मेरो पतिले कुराकानी सुरु गर्यो मेरो ध्यान कुरामा भन्दा उसको चिउँडोको खतमा गइरहेको थियो बारम्बार मेरो आँखा त्यहाँ पुगेपछि अडिन्थे बिस्तारै म सम्पूर्ण तिम्रो खतमा पुगेँ सहसा मेरो मनमा उब्ज्यो मैले तिमीलाई घृणा गर्नुपर्छ तिम्रो चिउँडोको खतलाई घृणा गर्नुपर्छ अनि यो मान्छेको चिउँडोको खतलाई नि म सोच्दै थिएँ मेरो पतिले मेरो हात समात्यो यो स्वर्षले म निसासेको जस्तो भएँ उसले कुराको प्रसङ्ग बद्धिसकेको थियो र अब ऊ मेरो सुन्दरताको बखान गर्न थाल्यो कसलाई मनपर्दैन आफ्नो प्रशंसा ईश्वरसमेत आफ्नो प्रशंसा चाहन्छ स्तुति चाहन्छ म सम्झन्छु तिमीले कुनै प्रसङ्गमा मेरो रूखको प्रशंसा गरेका थियौ प्रशंसा के वास्तवमा त्यो प्रशंसाको संकेत मात्र थियो कुनै किन हो तिमीले मेरा निम्ति शब्दहरू जोखेर मात्र प्रयोग गर्यो त तिम्रो त्यो प्रशंसाको संकेतले मात्र पनि मेरो रोम रोम पुलङ्कित भएको थियो म त त्यसको सम्झनाले मात्र पनि गदगत हुन्थे र अहिले अहिले मेरो पति मेरो सौन्दर्यको बयान गर्दै थियो ऊ मेरो अङ्ग अङ्गको प्रशंसा विभिन्न रूपक उपमा र अलंकारहरूद्वारा गर्दै थियो उसले मेरो आँखाको आकार गहिराई र भावको बयान गर्यो कपाललाई बादलसँग दाज्यो ओठमा गुलाब फुलेको देख्यो र यस्तै यस्तै इत्यादि तर संजी कुनै किन हो मलाई उसको प्रशंसा मन परेन उसका शब्दहरू मलाई बनावटी लागे मानौ उसले यो कतैबाट सिकेर आएको हो अथवा सुहागरातको लागि उसले यी शब्दहरू कण्ठ पारेर राखेको हो <द्णागा> <द्णागा> <द्णागा> किन यति अन्तर सायद मबाट अपेक्षित प्रतिक्रिया नपाएर होला मेरो पतिले आफ्नो कुरा बिचैमा रोकी मलाई सोध्यो तिमीलाई ठिक त छ जघ्यास मैले सम्झेँ मेरो बिहे भइसक्यो यो स्वाग्रात हो मसँग बोलिरहने मान्छे मेरो कोही हो र म उसको बेहुली हुँ खोइ ममा बेहुली सुलभ लज्जा कोमलता र मृदुलता मैले मेरो पतिका सम्भावित अपेक्षाहरू सम्झेँ मैले चालु सिनेमाहरूमा देखाइने दृश्य सम्झेँ म त्यसो गरौँ अभिनय गरौँ सामर्थ्य छ सा ममा अभिनय गर्ने म अभिनय गर्दिनँ म कहीँ पनि र कसैसँग पनि अभिनय गर्दिनँ म शान्ति चाहन्छु र मलाई झुटले शान्ति दिँदैन म प्रेम चाहन्छु झुटले किनेको प्रेम होइन सत्य प्रेम मेरो एक्सपेरिमेन्ट सत्य प्रेमको खोजी हो डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठी सुनिरहेका छौ यसको बाँकी अंशको वाचन केही बेरपछि लिएर आउनेछौ सु श्रुत सम्वेक तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौंसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेस्टिट्युन्स र वीरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्देवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिंचोक एफएम रामीथापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौं एफएम चितवनको रेडियो अर्पण र त्रिवेणी एफएममा सुनिरहनु भएको छ त्यसै फलेवासको रेडियो पर्वत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 तर मैले जुन हृदयमा सत्य प्रेमको खोजी गर्ने भएकी छु त्यो हृदय मसँगै बसेको मान्छेको शरीरमा छ र मैले जुन हृदय उसलाई सुम्पने भएकी छु त्यो मेरो शरीरमा छ र मेरो शरीरमा ती सब अङ्गहरू छन् जुन उसले अलि भर्खर शब्दहरूको कन्जुसै नगरी प्रशंसा गरेको छ यहाँ मेरो एक्सपेरिमेन्टका लागि सबै आवश्यक सामग्रीहरू छन् तर यो वातावरण मलाई किन असजिलो लागिरहेछ मलाई किन यहाँ केही नपुगेको वा केही बढी भएको जस्तो लागिरहेछ मलाई कस्तो लागिरहेको थियो भने सन्जी त्यो कोठामा कतै एउटा अपवित्रता लुकेर बसेको छ र त्यो बारम्बार हामीलाई चियाएर हेर्छ यो अपवित्र कतै त्यही चिउँडोको खत त होइन यहाँ तिम्रो चुँडोको खत पनि छ र मेरो पतिको चुँडोको खत पनि छ मैले मेरो पतिको चुँडोको खतमा तिम्रो खतको प्रतिरूप देखिरहेको हु तिम्रो खतमा मेरो पतिको खतको प्रतिरूप ठम्याउन सकिरहेको छैन कति मेरो यो स्मृति विभ्रम नै मैले भनेको अपवित्रता होइन जे भए पनि यो वातावरणमा अपवित्रताको गन्ध मिसिएको छ त्यति चाहिँ निश्चित हो तर मेरो एक्सपेरिमेन्टमा अपवित्रताका लागि कुनै स्थान छैन म मेरो पतिसँग सम्पूर्ण पवित्रतामा समर्पित हुन चाहन्छु सम्पूर्ण सहजतामा समर्पित हुन चाहन्छु र सम्पूर्ण सत्यमा समर्पित हुन चाहन्छु यो अपवित्र र असहज वातावरणमा होइन अह म म मेरो पतिसँग समय माग्नेछु त्यसो भएन भने मेरो एक्सपेरिमेन्ट पहिलो कदममै अपूर्ण हुनेछ फेरि मेरो दिमागमा एउटा प्रश्न उब्जन्छ तर उसको अपेक्षा म उसको अपेक्षा त पूरा गर्दैछु के ऊ मसँग पवित्र पूर्ण सत्य र सहज प्रेमको माग गर्दैन तर उसले बुझ्ला नबुझला तर जब उसले बुझ्नेछ त्यो क्षण सब ठिक हुनेछ आखिर मैले चाहे कि यही नै हो उसले मलाई सम्पूर्ण बुझोस् त्रुटिरहत बुझोस् र ग्रहण गरोस् आज म अलिक असहज अनुभव गरिरहेको छु मलाई आराम गर्न दिनुहुन्छ मैले मेरो पतिलाई भने उसले मलाई अचम्मसँग हेऱ्यो उसले मलाई पत्याइरहेको थिएन तर यसपालि मलाई उसको अनुपत्यारसँग छुटेन मले सकेसम्म नरम शर्मा भने मलाई माफ गरिदिनुहोस् ल ओके ऊ उठ्यो उसको स्वर रुखको थियो मलाई लाग्यो मबाट कति त्रुटि भएको छ कति मेरा शब्दहरूलाई उसले आफ्नो अपमान त सम्झेर ऊ ला। हिँड्न लागेपछि मैले डराउँदै सोधेँ दे। कहाँ जान लाग्नु भएको म तिम्रो आरामीमा बाधा पुर्याउन चाहन्न उसको बोली र हिँडाइले स्पष्ट थियो उसले मबाट अपमानित अनुभव गरेको छ मलाई लाग्यो मबाट भयङ्कर गल्ती हुँदैछ मेरो पति रिसाएर जाँदैछ मेरो प्रेम मसँग रिसाएर जाँदैछ मलाई केही सुझेर म रोइदिएँ मेरो सुक्खा उसको पाइला ढोकामा पुग्न अघि रोकियो मैले दयनीय शर्म भने म तपाईँलाई प्रेम गर्छु गजब छ त्यहीँबाट उसले मलाई हेरेर भन्यो त्यसपछि फर्केर बिस्तारै मनेर आइपुग्यो ऊ मेरो छेउमा बस्यो र मेरा दुवै हात समाथ्यो उसले मेरा दुवै हात बिस्तारै आफ्नो गालामा पुऱ्यायो अनायास मैले हात छड्कालेर तानेँ मेरो हातले उसको चिउँडोको खत छोएको थियो मेरो यो क्रियाले उस्तब्दमा उसको मुखबाट निस्कियो, पागल आइमाई उसले यी शब्द अंग्रेजीमा भनेर जुरुकको उठेर हिँड्यो म अभाग रहेँ हे ईश्वर त्यो भयानक खत मलाई पागल बनाउने त्यो भयानक खतबाट मलाई मुक्ति देऊ प्रभु मलाई त्यो खत ग्राह्य बनाइदेऊ अनेकौ क्षणहरू निस्तब्ध बिते निकै बेरपछि ढोका फेरि उग्रियो मेरो पति फर्केर आएको थियो म अपराधी झैँ शिर निराइ बसेँ ऊ मेरो छेउमा आइपुग्यो मेरो मनमा आधी बिहारी चल्न थाल्यो तर उसले केही पनि गरेन एउटा सिरानी र ओड्नी उठाएर ऊ सोफामा गएर सुत्यो आधी बिस्तारै थामियो मलाई कोठा भयङ्कर आधी बेरी पछिको उजाड र अस्तव्यस्त बस्ती जस्तो लाग्न थाल्यो मैले एकै बेर त्यत्तिकै टोलाएर बसेँ रात निकै गइसकेको थियो मैले मेरो पतिलाई हेरेँ ऊ निश्चल थियो सम्भवत निदाइसकेको थियो सहसा मलाई लाग्यो मैले घोर अपराध गरेकी छु त्यो सोफामा सुतिरहेको मेरो पति जसको केही दोष छैन उसलाई मैले अनाहकमा चोट पुर्याकी छु एउटा भयङ्कर अपराध म थिचेँ म बिस्तारै उठेर सोफातिर बढेँ मेरो पतिको छेउमा पुग्दा नपुग्दै म पसिनाले लथपत भइसके थिएँ म त्यहाँ उभिरहन सकिन र भुइँमै बस्न पुगेँ मलाई मन लाग्यो उसलाई भ्यउजाउँ उससँग माफी मागौँ र मीठा मिठा कुरा गरौँ मन मनमाने भने मेरो राजा मैले तिमीलाई चोट पुऱ्याएँ मलाई माफ गर मेरो प्रेम त्यसपछि म उसको गोडामा निधार अड्याएर रोएँ रुँदा रुँदै झकाएकी के रहेछु मेरो पतिले मलाई भ्यौजायो म राम्रोसित तर्सेँ मानौ चोरी गरेर अगा म पक्रिएकी छु के तमासा हो, कि हो यो। मेरो पतिको स्वरमा रुखोपन कायमै थियो केही बेर मौनतामा बिते एउटा कुरा सोधौँ मेरो पतिको स्वर अब केही नरम भएको थियो यो विवाह तिम्रो राजी खुसीले भएको मलाई लाग्यो अब पनि म मौन रहेँ भने मेरो पति एउटा अघोर भ्रममा पर्नेछ मैले भन्न चाहेँ होइन मेरो प्रेम यहाँ राजी खुसीको प्रश्नै छैन म त तिम्रै खोजीमा आएकी हो तर मेरो मुखबाट निस्केको यति थियो हो म केही बुझिरहेको छुइनँ त्यसपछि मेरो पति सिरानी र ओढ्नी उठाएर बिछुनामा भए जानु अघि उसले मलाई क्षणभर हेरेको थियो मानव उमालाई भनिरहेको थियो इच्छा छ भने मसँगै आउन सक्छौ तर म उठ्न सकिनँ म यस्तो अनुभव गर्दै थिएँ मानव मेरो जरा त्यही भुइँमा गाडिएको छ केही बेर मैले मेरो पतिलाई हेरेँ ऊ मतिर पिठ्यौँ पर्ने गरी गोल्टी परेर सुतेको थियो मैले मनमने भने मसँग रिसायो राजा त्यसपछि मैले कल्पना गरेँ म बिच्छुनाथ बोगेँ र उसको छेउैमा बसेँ ऊ मतिर फर्क्यो तर उसले अझै आँखा चिम्लेको थियो मैले उसको कपाल मुसा उसले मलाई तान्यो मैले नुहेर उसको ओठमा मही खुवाएँ म फेरि तर्सेँ मलाई लाग्यो मैले उसको ओठमा महही खाँदा मेरो चिउँडोले उसको चिउँडोमा छोएको छ चिउँडोको खतमा छोएको छ रात बिना कुनै घटना बितेर गयो सधैँभरि मेरो प्रेममा त्यो चुँडोको खत बाधक परिरह्यो जस्तै कमनीय क्षणमा पनि मेरो पतिको त्यस खतमा मेरो ध्यान जान साथ ममा एउटा अनौठो परिवर्तन आउँथ्यो शिथिलता आउँथ्यो हाम्रो प्रेम यान्त्रिक क्रियाकलाप प्रायः हुन जान्थ्यो मेरो पति चाहिँ यस्तो अनुभव गर्थ्यो गर्दैनथ्यो थाहा छैन जो समय बित्दै गयो र बिस्तारै मेरो पतिको चुँडोको खत मलाई बानी पर्दै गयो हुँदाहुँदा के भयो भने बिस्तारै त्यो खत मलाई मन पर्न थाल्यो र आखिर यस्ता क्षणसमेत आए त्यसैले नै मलाई निसङ्कोच बनाऊ चरमोत्कर्षमा पुर्याउँथ्यो मेरो पतिको चुँडोको त्यो खत देख्दा ममा एक विशेष प्रकारको उत्तेजना आउँथ्यो लगाव आउँथ्यो के त ईश्वरले मेरो प्रार्थना सुने त्यसो भए के त उसले मलाई मेरो पतिको चुँडोको खत ग्राह्य बनाइदियो होइन सजी उसले मेरो प्रार्थना सुनेन चिँडोको त्यो खत छुने हिम्मत मैले कहिले गरिनँ उसले मेरो पतिको चिँडोको खत मलाई ग्राह्य बनाइदिएन मात्र होइन बरु उसले मेरो पति र चिँडोको खतलाई समेत पृथक बनाइदियो उसले मेरो पति र चिँडोको खतबिच यति ठुलो दूरी सृजना गरिदियो कि चिँडोको खतलाई हेर्दा म मेरो पतिलाई देख्दैन थिएँ मेरो पतिलाई देख्दैन थिएँ मेरो लागि उसै अपरिचित रह्यो र मैले उसलाई प्रेम गर्न सकिनँ तर म उसलाई प्रेम गर्न चाहन्थेँ उसलाई मेरो पूजा बनाउन चाहन्थेँ सर्वस्व बनाउन चाहन्थेँ भनिहालेँ नि म उसमा गएर टुङ्गिन चाहन्थेँ मैले किन उसलाई प्रेम गर्न सकिनँ मलाई एक दिन लाग्यो मैले किन उसलाई प्रेम गर्न सकिनँ भने उसले मलाई प्रेम गर्छ भन्ने कुरामा मलाई अझै विश्वास छैन के त ऊ मलाई प्रेम गर्दैन एक दिन मैले उसलाई सोधेँ तपाईँ मलाई प्रेम गर्नुहुन्छ उसले हाँसेर भन्यो शङ्का छ कति मिठो उत्तर तर अझै मलाई अपेक्षा मैले अपेक्षा गरेको उत्तर पाएको जस्तो लागेन मैले फेरि सोधेँ किन प्रेम गर्नुहुन्छ मलाई कहिले ऐनामा निहालेर हेरेकै छु आफूलाई वास्तवमा तिमीलाई पहिलोपटक देख्दै म तिम्रो सुन्दरता मोहित भएको थिएँ मेरे पति मैला प्रेम करदे क्योंकि ऊ मेरा सुंदरता में मोहित हो तैपनी मैं अजय कताकता अभाव अनुभव होताकता रिक्तता अनुभव हो अज्ञात रिक्तता ने मैं रात दिन पीड़ा दिन्थ के अर के थियो त्यो रिक्तता एक दिन मैले त्यो रिक्ततालाई पैलाएँ मेरो पतिमालाई प्रेम गर्छ मेरो शरीरलाई प्रेम गर्छ ऊ मेरो आँखाको बान्कीलाई प्रेम गर्छ मेरो नाकको अनुपातलाई मेरो ओठको आकारलाई मेरो गालाको रौनकलाई मेरो कपालको लम्बाइलाई मेरो बक्सको उभारलाई मेरो कम्मरको नापलाई मेरो हातपाखुराको सुडौलतालाई इत्यादिलाई प्रेम गर्छ तर मेरो आत्मालाई मेरो हृदयलाई के ऊ मेरो हृदयलाई त्यसमा लागेको अतीतको छापसहित प्रेम गर्छ प्रश्नानुतरित थियो यही थियो त्यो अज्ञात रिक्तता जसले मलाई रात पीडा पुर्याइरहेको थियो प्रश्न अनुप्रेित किन थियो भने मैले मेरो हृदय मेरो पतिबाट अझै अस्पृश्य अदृश्य राखेकी थिएँ ऊ अनभिज्ञ थियो यससँग मैले मेरो हृदयमा मेरो पतिको स्पर्श आलोक दिनुपर्छ अनि त्यो उसले मलाई मेरो हृदयलाई आत्मा मेरो आत्मालाई प्रेम गर्न सक्छ म मेरो पतिको सामु मेरो हृदय उदाङ्ग पारेर राखिदिन आतुर भएँ म अब अरु पर्खिन सक्दिन थिएँ परन्तु एक मन लाग्थ्यो जुन व्यक्ति जुन प्रसङ्ग जुन स्थितिको मेरो जीवनमा कुनै स्थान छैन तिनीहरूसँग मेरो पतिलाई परिचय गराउनुको के प्रयोजन त्यसबिना पनि त काम चल्न सक्छ तर अर्को मनमा थियो यो गैर हो त्यसमाथि त्यसै बिना म त यो भयंकर रिक्तता भोगिरहेको छु त्यसै बिना त मेरो प्रेम अपूर्ण भइरहेछ आंशिक भइरहेछ मेरो पति मलाई शारीरिक तहमा प्रेम गर्छ तर के उसको मानसिक तहको प्रेम बिना मलाई तृप्ति मिल्छ त्यो बिना के मेरो यात्रा पूर्ण हुन सक्छ र एक सुमधुर रात मैले मेरो पतिले मेरो अतीतसँग परिचय गराएँ जसपछि मैले ठानेकी थिएँ मैले मेरो यात्राको सफल पूर्ण विराम पाउनेछु आरम्भसम्ममा पनि ममा हिजकी चाहट र अस्थिरता बाँकी नै थियो तर सोचे, मैले मेरो पतिबाट पूर्ण अखण्डित र सत्यप्रेम पाउनु छ यसको निम्ति मैले उसको सामु नग्न रूपमा प्रस्तुत हुनैपर्छ उसले मलाई सम्पूर्ण चिन्नै पर्छ अनि म उसको सामु नाङ्गिएँ मेरो हिजकी साथ म कस्तो अनुभव गर्दै थिएँ भने मलाई निर्मेष सुनिरहने मेरो पति ईश्वर हो र म ईश्वरको सामु अविस्वीकार गर्दैछु मैले मेरो ईश्वरको सामु अविस्वीकार गरेँ आफूलाई यो अविस्वीकारको समाप्तिमा मलाई के विश्वास थियो भने अब मेरो पतिको सुन्दर आँखामा केही थुप्रा पवित्र आँसुहरू छल्किनेछन् बिस्तारै उसले मलाई संसारको सबैभन्दा न्यानो सबैभन्दा शीतल सबैभन्दा कोमल र सबैभन्दा बलिष्ठ उसको बाहुपासमा मान्दैछ र भरिएको गलामा भन्दैछ मेरो अन्वेषिके म तिमीलाई सम्पूर्ण पवित्रका साथ ग्रहण गर्दछु अनि अभी मष्ण बाहू में संपूर्ण पग्लू मेर कायाकल्प होने मस उसमा संपूर्ण समर्पित होने एवं एकदम नया भव्य रुंदर संसार में हम एकत्म हृदय प्रवेश करने जहां संशय अपूर्णता अभाव अतृप्ति कई होने जहां मेरे आत्मा को कुना कुनाट गीत प्रस्फुटित होने यूरे यूरिका परन्तु नियतिलाई यो स्वीकार्य थिएन मैले मेरो कुरा टुङ्ग्याएको केही क्षणपछि मेरो पतिले सोध्यो त्यो मान्छेसँग त मेरो शारीरिक सम्बन्ध थियो मानौ एक जोडदार थप्पड मेरो गालामा बज्रियो मानौ एक लात्ती बज्रियो मेरो कोखमा म तुइएँ मैं मेरे पति को अहार में हेरे तो अनुहार मैं अत्यंत कुरूफ अत्यंत घृणाजनक मेरो पति मैं शारीरिक तराजू में जोखे हे उसको मेरा स्वास्थ्य मानक शरीर बाहे कई भी हो जान चाहिए मेरे शरीर चोखो तो कती पुरुष ने बिटु लिया तो को घृणा कोसाध्य तीव्र ज्वार उठ्य यही घृणा को दुर्दमनीय आवेश में मेरा पतिसंग कहीं सोद प्रेम करण नशोधे कि होना किश्न सोधन मेरे बीछना में उपाय हो कारण कि मत अक्सर उपेक्षा देखाने प्रयास में रहने उसको कहीं असंतुष्ट झतझ झुहारसंग म डराउे बरू यसकारण कि उसले यसको उत्तर दिइसकेको थियो उसले त्यही प्रश्न फेरि दोहोऱ्याएर सोधेको थियो साँच्चै त्यो मान्छेसँग त मेरो शारीरिक सम्बन्ध थियो उसले मलाई शारीरिक तराजुमा जोख्ने यो प्रश्न जुन आहत र निराशाको स्वरमा दोहोराएको थियो त्यसले मेरो पहिलोपटक बोलेको झुटोको किंचित विकसित आत्मग्लि पनि हरायो उसलाई आहतै राख्ने कुचित अभिप्रायले स्पष्ट झर्को साथ भने मैले भनिसके <laughs> मेरो पारदर्शी झरको र नितान्त ग्लानी रहित स्वीकारोक्ति सुनेर उसको अनुहारमा पीडाको जुन रेखा खिचिएको थियो त्यसले मलाई आनन्द दिएको थियो र यो आनन्द कति पीडादायक थियो त्यो म बाहेक केवल ईश्वर जान्दछ यदि छ भने मान्छे सुखबिना बाँच्न सक्दैन अब म आत्मपीडनबाट सुख लिन थालेँ अवसर पर्यो कि म मेरो पतिलाई त्यही पीडा दिन चुक्दिनथेँ तर मेरो भाग्य हो वा दुर्भाग्य मेरो पतिले यसो त्यसो केही भनेन मलाई लागेको थियो उसले पारपा चुकेको समेत कुरा उठाउला तर त्यसो भएन दिनहरू फेरि सामान्य भने तर यो भिन्न प्रकार को असाम्य किम को सा हम बेग्ला बेगे साखिने कोशिश कर दिन फेम्य बने तर्यता भिन्न प्रकार को असाम्य किसिमता आमी बेग्ला बेग्लै सामान्य देखिने कोसिस गरिरहेका थियौँ घरमा सबैसँग मेरो पति जस्ताको जस्तै देखिरहेको थियो तर मेरो सामु भने यो अभिनयमा ऊ अक्सर असफल रहन्थ्यो मलाई देख्ने बित्तिकै उसको अनुहारमा पीड़ाको एउटा धर्को कोरिहाल्थ्यो तर त्यसलाई तुरन्तै लुकाउने चेष्टा भने उसले कहिल्यै छडेन ऊ मलाई पहिलोको जस्तै तत्परता साथ उत्साहपूर्वक माया गरिरहेको देखाउन चाहन्थ्यो तर मलाई ला लाग्थ्यो ऊ यो प्रयासको कुनै बिन्दुमा पुगेर कसो कसो फुस्कन्थ्यो हाम्रा बिछौना फेरि सधैँका लागि संयुक्त बने तर त्यो बिछौनामा त्यो पुरानो गर्मी फेरि कहिले पनि फर्केन इसीबीच एवं घटना घटो एक रात अकस्मात हमी साबिक भाग चीसोंगेगा के मेरे पति ने कने कुरा बीच में भन्नपुगो मैं फिर भेट्योस जा थाहा छैन मेरो यो उत्तर सुनेपछि अकस्मात मेरो पति सेलायो उसको उत्साह सेलाएपछि म पनि चिसो हुन पुगेँ र यसरी त्यो रात साबिकभन्दादेखि चिसो हुन पुगेको थियो त्यसै चिसो रातको भोलिपल्ट मैले तिमीलाई देखेँ भयो यसरी म कामविशेषले एउटा नातिदारको घरमा पुगेकी थिएँ छतमा एक्लै टहल्दै थिएँ म सहसा मेरो दृष्टि अलिक परको घरको छतमा पुग्यो जहाँ एउटा बालक छतको पल्लोपट्टिको छेउमा थियो त्यहाँहरू कोही पनि थिएनन् त्यो बालक घरिघरि केही टिप्न खोजे जे गरी दुवै हात तलतिरै जान्थ्यो त्यहाँबाट खस्यो भने प्रत्येकपल्टो बालक के हाथ तल तर जर के खम्रंग हो एकपल ऊ ये लंक्य कि मेरे मुख आवाज निस्क्यो रखा भी चिंले जब मैं आंखा खोले छत में बालक थे मेरे मुटू जोड़े ढुकडुक थालों मैं लगे थोड़ी अब तैं खलबल चुनी व कोई देखा पर्ने तर चकम मानव के कोई छेन मेरो कल्पनामा जुन दृश्य आयो पसिना छुट्यो मेरो म दौडेर त्यो घरमा पुगे, केही चालसुल छैन माथिलो तलामा बार्दली थियो त्यहाँ पुगेर हेरेँ मेरो अनुमान अनुसार त्यो बालक जुन ठाउँबाट खसेको मैले देखेकी थिएँ त्यहाँ छतमा चढ्ने सिड़ी थियो सिटको केही पहर ढोका थियो र कोठाभित्र कोही थिए मैले कल्पना गरे अनुसारको दुर्घटना नभएको कुरामा म विश्वस्त भएपछि फर्कन के लागेकी थिएँ एउटा अकल्पित मान्छेमा मेरो दृष्टि पर्यो तिमी एउटा बाल्टिनमा पानी बोकेर तलतिरबाट उक्लिँदै थियो समयको यत्रो अन्तराल यतिका घटना अनि मात्र यो भेट हृदयमा एउटा अनौठो चितकार उठ्यो मेरो तिमी दोस्रो तलामा उक्लिसकेका थियौ र अब म भएको तलामा उक्ने ठाउँमा आइपुगिसकेका थियौ त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ थाहा छैन तिमी म भएतिर उक्रिरहेका थियौ त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ थाहा छैन ईश्वर जाँदा त्यो क्षेत्र मेरो स्थिति के थियो तिमी मेरो छेउमा आइपुग्ने बेलामा मैले तिमीतिर पिठ्यौ फर्काएँ यहाँले कसैलाई खोज्नु भएको त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग ती जान्छौ थाहा छैन मैले केही जवाफ नदिएपछि तिमी हिँड्यौ तिम्रो पच्चाप एउटा अर्को कोठाको ढोकासम्म पुग्यो ढोका लगाएको आवाज आएपछि मैले सास फेरि अब म चुपचाप फर्कने सुरुमा थिएँ तर एउटा अज्ञात शक्तिले बाँधि जाँ मेरा पाइला सरेनन् मैले तिमी पसेको बन्द ढोकालाई हेरेँ फेरि एउटा अनौठो चितकार उठ्योरहेन्यौ डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको दोस्रो श्रृङ्खलाको वाचन आजको लागि कार्यक्रम श्रुति सम्वेकबाट हामीले विदा लिने बेला भएको छ कार्यक्रम श्रुति सम्वेग तपाईँलाई कस्तो लाग्दैछ मनमा लागेको कुरा लेखेर हामीलाई पठाउनुहोला हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाण्डु यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ई ठेगाना हो एसएचआरयूटीआई कार्यक्रम सूची सम्वेक तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइट हो www.unn.com.np हवस् त अर्को साता लघु उपन्यास च्याप्न नसकेको चिठीको तेस्रो श्रृंखलाको वाचन लिएर आउनेछौ त्यसअघि शुक्रबारको श्रृंखलामा डाक्टर गोविन्द भट्टराईको उपन्यास मुगलानको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यासबाट अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊ शुभरात्री